नमस्कार साप्ताहिक रेडियो कार्यक्रम हाम्रो सरकारको यो पहिलो अंकमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ हामी कार्यक्रम प्रस्तुताद्वै म टेकेन्द्र रेजिना परियार दलित महिला फेड़ो द्वारा उत्पादित साप्ताहिक रेडियो कार्यक्रम हाम्रो सरोकार तपाईँ मध्य र सुदूरपश्चिम क्षेत्रका भिन्दा भिन्दै तीन जिल्लाका स्थानीय रेडियो स्टेशनहरू मार्फत प्रसारण गर्ने गरिन्छ बाँके जिल्लामा दलित महिला सङ्घ बाँकी शाखाद्वारा उत्पादित यो कार्यक्रम तपाईँ रेडियो कृष्णसार एफएम नेपालगञ्जको चौरानब्बे मेगाहरूजमा बिहिबार साँझ छत्तिस बजेदेखि सात बजेसम्म र रेडियो प्रतिबोध एफएम कोहलपुरको एक सय दुई हरेक हप्ताको शुक्रबार यसै समयमा सुन्न सक्छ राज्यका स्रोत साधनमा समग्र दलित महिलाको अवसर र पहुँचको अवस्था दलित महिला सङ्घका नियमित गतिविधिहरू समसामयिक घटना र सफलताका कथाहरूको बारेमा सूचना प्रभाव गरी लक्षित वर्ग आम समुदाय र सम्बन्धित निकायलाई जानकारी गराई दलित महिलाहरूको अवसर र पहुँच वृद्धि गर्नु रेडियो कार्यक्रमको मूल उद्देश्य रहेको छ श्रोताबिन आजको कार्यक्रम जिल्ला शिक्षा कार्यालय केन्द्रित छ आजको यस अङ्कमा हामी साताभरिका दलित महिला सङ्घका गतिविधि दलित सम्बन्धी समाचार उमेर ढल्कदै गर्दा बाके नवस्ताका दलित महिलाहरूमा छाएको अक्षर चिन्ने रहर सहितको रिपोर्ट जिल्ला शिक्षा कार्यालयका मुख्य काम कर्तव्य र सेवा सुविधाका बारेमा संक्षिप्त जानकारी जिल्ला शिक्षा कार्यालयको सेवा सुविधाप्रति विभिन्न क्षेत्रका दलित महिलाहरूको प्रतिक्रिया र अन्त्यमा बाँकेका जिल्ला शिक्षा अधिकारी धनसिंह धामीसँग गरिएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ आउनुहोस् कार्यक्रमको आरम्भमा यस साताभरिका दलित महिला संघ फेडोका गतिविधि र दलित सम्बन्धी समाचारहरूबाट आगामी सम्झा सभामा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि पार्टीमा आबद्ध दलित महिलाहरूले आफ्नो पार्टीमा सशक्त दबाव दिनुपर्ने खाँचो भएको छ दलित महिला संघ केन्द्रीय कार्यालयद्वारा आयोजित चार दिने तालिमको समापनका सहभागीहरूले यस्तो धारणा व्यक्त गर्नुभएको हो समावेशी राजनीतिक तथा सामाजिक अन्तर्गुलन विषय प्रशिक्षक प्रशिक्षण तालिम गत बुधबार नगरकोटमा सम्पन्न भएको हो दलित महिला सङ्घले आयोजना गरेको चार दिने सो प्रशिक्षण तालिममा कञ्चनपुर कैलाली बाँकी काभ्रे पलाञ्चोक र काठमाडौँ जिल्लाबाट एकीकृत नेकपा माओवादी नेपाली काङ्ग्रेस नेकपा एमाले राष्ट्रिय जनमोर्चा र रापरवा नेपाल मावद्ध चौबिस जना दलित महिलाले सहभागिता जनाउनु भएको थियो तालिम समापनको अवसरमा बोल्दै दलित महिला सङ्घकी अध्यक्ष दुर्गा सोभले दलितका लागि छुट्टै राज्य नभई उनीहरूलाई सामाजिक अन्तर्ग गराउनु पर्नेमा जोड दिनुभयो अध्यक्ष सोभले अब दलित महिलाले राज्यका निकायमा आफ्नो स्थान आफै खोज्नु पर्ने अवस्था आएको भन्दै त्यसका लागि राज्यले उनीहरूलाई शैक्षिक आर्थिक सामाजिक तथा राजनीतिक क्षेत्रमा विशेष लगानी गर्नुपर्नेमा जोड दिनुभयो समापन कार्यक्रममा नेपाल उत्पीडित जाति मुक्ति समाज बाँकीकी इन्चार्ज एकमाया विकले प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने खाँचो उल्याउनु प्रशिक्षणमा सहभागी आफूहरू विभिन्न राजनीतिक पार्टीबाट आएको र पनि कुनै न कुनै जिम्मेवारीका साथ पार्टीमा क्रियाशील रहेकोले अबको संविधान सभा निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चितका लागि आफ्नो पार्टीमा दबाब दिनुपर्नेमा उहाँहरूले जोर दिनु भएको थियो दलित महिला संघ महासचिव कला स्वर्णकारले आफूहरूले राजनीतिमा लागेका दलित महिलालाई लागे किसिमका तालिमहरूको आयोजना गर्दै आएको बताउनु उहाँले आगामी दिनमा राज्यका हरेक निकायमा दलित महिलाको सशक्त तथा अर्थपूर्ण उपस्थिति सुनिश्चितका लागि यी र यस्ता खालका प्रशिक्षणलाई निरन्तरता दिइने बताउनु तालिममा सहभागीहरूलाई संघ केन्द्रीय अध्यक्ष दुर्गा शोभले प्रमाण पत्र वितरण गर्नुभएको थियो भने चार दिनसम्म सञ्चालन भएको उक्त तालिमको सहभागीलाई दलित बुद्धिजीवी दिनु दलित आयोजनामा असार चौध र पन्ध्र गते दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भयो नेपालगंज स्थित बागेश्वरी आयोजित तालिममा बागेश्वरी गाविसका बत्तीस जना दलित महिलाहरूको सहभागिता थियो सहभागी दलित महिलाहरूलाई प्रशिक्षक पूर्णचन्द्र उपाध्याय दलित महिला सङ्घका जिल्ला संयोजक पवित्र विश्वकर्मा र एकल महिला सञ्जाल जिल्ला सचिव एकमाया विकलले सहजीकरण गर्नुभयो तालिममा सहभागी दुवै गाविसका महिलाहरूले आफूहरू राजनीतिक पार्टी सामाजिक संस्थामा नेतृत्व गर्न सक्षम रहेको र आफूहरूले अर्थपूर्ण सहभागिता खोज्ने बताए विगतमा श्रीमान र घर परिवारका सदस्यहरूको घरमा बस्ने बर्दिया मानखोला छेउका गन्धर्भ समुदायका महिलाहरूको अहिले दैनिकी फिर्दय गरेको छ पुरुषहरू सहर बजार तथा भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने तथा सारङ्गी बजाउन हिड्डी गर्छन् झण्डै चार दर्जन घर दुरी रहेको बर्दियाको मानखोला छेउका गन्धर्भ बस्तीका महिलाहरू अहिले आय आर्जनमा लाग्न थालेका छन् विभिन्न गैर संस्थाको सहयोगमा सम बनाएर बाख्रा बङ्गुर कुखुरा भैँसी पालनका साथै तरकारी खेती समेत गर्ने गर्छन् सौरवा पाँच स्थित मानखोलामा बस्ने उनीहरू मासिक दसदेखि बिस रुपियाँसम्म बचत गर्ने गरेको चेतना दलित महिला बचत समूह अध्यक्ष बिमा देवी गन्धर्वले बताउनु आफै बचत गर्ने र सस्तो ब्याजमा ऋण लिएर घुम्ती पनि महिलाले सञ्चालन गरिरहेका ज्योति समूहका अध्यक्ष जुनकरी गन्धर्वले बताउनु भयो पालन तथा त्यस्ता व्यवसायबाट घर खर्च चलाउनदेखि छोराछुरीलाई पढाउन समेत सजिलो भएको ती महिलाहरूले बताएका छन् ती महिलाहरू व्यापार व्यवसाय सँगै आफ्नो हक अधिकारका बारेमा बुझ्ने तथा महिला हिंसा विभेद विरुद्ध पनि आवाज उठाउन थालेका छन् दलित महिला सङ्घ बाँकेको आयोजनामा गत असार नौ र दस गते दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ नेपालगंज स्थित होटलमा आयोजित तालिममा टिटोरिया गाविसका पच्चिस जना दलित महिलाहरूको सहभागिता थियो तालिममा नेतृत्व भनेको के हो नेतृत्व कसरी गर्ने नेतृत्व गर्ने व्यक्तिमा हुनुपर्ने गुणहरूको विषयमा प्रशिक्षण दिएको थियो सहभागी महिलाहरूलाई प्रशिक्षक पूर्णचन्द्र उपाध्याय र दलित महिला सङ्घका जिल्ला संयोजक पवित्र विश्वकर्माले सहजी रण गर्नुभयो दलित महिला सङ्घका सचिव ममता नेपालीको सभापतित्वमा तालिम सम्पन्न भयो जिल्लाका सरकारी निकायका प्रतिनिधिहरूले सरकारी कार्यालयमा विनियोजित दलित र महिला लक्षित समुदायको रकम र कार्यक्रम सम्बन्धित क्षेत्रमा सदुपयोग गरिने प्रतिबद्धता जनाएका छन् दलित महिला संघ बाँकीद्वारा जेठ तीस र एकतीस गते नेपालगंजमा आयोजित जिल्ला स्तरीय सरकारी निकायले प्रदान गर्ने सेवा सुविधा विषय दुई दिने जानकारी आदान प्रदान कार्यक्रममा सहभागी सरकारी निकायका प्रतिनिधिले लक्षित कार्यक्रम दुरुपयोग नहुने बताए कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बाँकेका सहसचिव मन रेग्मीले कार्यालयले वार्षिक दलित विद्यार्थी छात्रवृत्ति चार सय अनिवार्य निशुल्क शिक्षा कडाईका साथ लागू भएको र दुरुपयोग भएको र विभिन्न वाहनामा शुल्क लिने विद्यालयलाई कार्यवाही हुने बताउनु जिल्ला कृषि कार्यालयका बसिर अहमद खाँले कृषि कार्यालयले चार क्षेत्रमा काम गर्ने र त्यसमा लक्षित समुदाय अन्तर्गत दलित समुदाय र महिलालाई प्राथमिकता दिने गरेको बताउनु भयो कार्यक्रममा सहभागी जिल्ला पशुवा कार्यालयका दिलबहादुर खटका जिल्ला वन कार्यालयका बदरुद्दिन खाँ र जिल्ला जनस्वास्थ्य कार्यालय का सरोजशा कार्यालय प्रदान हुने से सुविधा दलित महिला नीतिगत रूप में नए पर कार्यक्रम और प्राथमिकता दिने गरेको दताभ श्रोताबिन साताभरिका गतिविधि र समाचार साक्षर नेपाल कार्यक्रम अन्तर्गत बाँकेमा जिल्ला शिक्षा कार्यालय मार्फत सात गाविसमा गएको फागुन महिनादेखि पन्ध्र हजार निरीक्षरका लागि अनौपचारिक शिक्षा लागू भएको छ दलित सेवा संघ बाँकेले पनि जिल्लाका छ गाविसमा साक्षरता कक्षा सञ्चालन गरेको छ यस्ता कक्षाहरूमा प्राय दलित महिलाहरू उमेर ढल्काउँदै गर्दा अक्षर चिन्न थालेका छन् कर्मी केन्द्रले तयार पार्नु भएको रिपोर्ट अवस्था दुईकी पिमादेवी सुनार उमेरले सन्ताउन्न वर्ष पुग्नु भएको छ उहाँलाई पढ्न लेख्न उमेरले छेकेको छैन उमेर बढी भए पनि उहाँ कापी कलम समातेर अक्षर लेख्न र चिन्न सिक्दै हुनुहुन्छ कखरा सिक्दैमा उहाँलाई अहिले फुर्सद छैन उमेरमा पढ्न लेख्न पाएन यो उमेरमा आएर अक्षर चिन्न थालेको सुनारले बताउनु केही अवसर पाएको थिएन कसैलाई मैले नाम लेख्ने अवसर पाएँ अलिकति अन्धकारबाट माथि आए उहाँ जस्तै सयौ महिला उमेर ढल्काउँदै गर्दा बाँकी जिल्लामा अहिले अक्षर चिन्ह थालेका छन् नौबस्ता दुईकी विष्णु परियार पनि बच्चा बोकेर अक्षर चिन्ह शुरू गर्नुभएको छ गाउँमै जुन तारा जनमोकी शिक्षा कार्यक्रम शुरू भएपछि यहाँ बिसजना महिलाहरू नियमित अक्षर चिन्ह नाभ लेख्न हस्ताक्षर गर्न सिक्दैछन् पढ्न लेख्न नजाँदा समाजमा हेप्ने बजार पसल जाँदा पनि ठगिने र गाविसमा जाँदा ल्याप्चे लगाउने लाजले पनि समय निकालेर अक्षर चिन्ह शुरू गरेको परियारले बताउनु I'll help. कोही बोल्न नजानेका दिदी बहिनीहरूले नवस्ता गाविस यस्ता जनमुखी शिक्षा कार्यक्रम सञ्चालनमा आएका छन् यस्ता कक्षामा बिसदेखि तिस जना स्थानीय विवाहित र पाका महिलाहरू पढ्ने लेख्ने र आधारभूत व्यवहारिक ज्ञानका विषयमा छलफल गर्छन् जनमुखी शिक्षा कार्यक्रम बाँकीको नवस्ता चिसापानी कचनापुर वैजापुर कोहलपुर र रजना गाविसमा सञ्चालित छन् यहाँ पढ्न लेख्न का मा ले मात्र नभई स्थानीय निकायमा हुने कार्यक्रम सेवा सुविधा अवसर संस्था गाविसका कार्यक्रम गाउँ परिषद विकास निर्माण लगायतका विषयमा समेत छलफल हुन्छ यहाँ महिलाहरूको समस्या र अप्ठ्याराका विषयमा छलफल गरी समाधानको उपाय समेत खोज्ने गरिन्छ नौबस्ता र चिसा पानी यो कार्यक्रम हेर्दै आउनुभयो कि धनी यो शिक्षा मार्फत धेरै महिलाहरूले शिक्षाको ज्योति मात्र नपाए आफ्ना र सहकर्मी महिलाहरूका समस्या समाधान गर्न सफल भएको बताउनु गाउँ परिषद बस्ती स्तर को योजना तो ठह थे तो ठह भाई था मैडम अभी ये कुछ भाथ्य विषय में सब पाने भाई अम पाने अब सुविधा को बारे में ताकारी पाँच यी जनमुखी कक्षाहरूमा कखरा सिक्ने मात्र होइन महिला हिंसा घरेलु झैझगडा बहुविवाह पाठेघर गर, यौनरोग गर्भवती अवस्थादेखि स्वास्थ्यका विभिन्न विषयमा पनि छलफल र परामर्श हुन्छ जिल्ला शिक्षा कार्यालय बाँकेका सहसचिव मन रेग्मीले तीन वर्षमा जिल्लाका बहत्तर हजार निरक्षरलाई साक्षर बनाउने अभियान शुरू भएको बताउनु भयो साक्षर नेपाल अभियानले तीन वर्षभित्र सबै नागरिकहरूलाई जुन पन्ध्रदेखि साठी वर्षका निरक्षरहरूलाई साक्षर बनाउने लक्ष्य राखेको छ त्यस अन्तर्गत हामीले बाँके जिल्लामा यस आर्थिक वर्षमा पन्ध्र हजार सयजनालाई साक्षरता बनाउने कार्यक्रम अन्तर्गत हामीले नौबस्ता गाविस बागेश्वरी गाविस वैजापुर गाविस का कारकाँदो नारायणपुर बसुद्ेवपुर बेलभार पुरानो गरी आठवटा गाविस पुरै र नेपालगञ्ज नगरपालिकाको वार्ड नम्बर दुई तिन र दसमा हामी सघन रूपमा सबै निरक्षर सङ्ख्याको आधारमा कक्षा सञ्चालन गरेका थियौँ र भर्खरै कक्षा सञ्चालन कार्य का पुरा भएको छ तिन महिने कक्षा हो र अहिले यसको दाता तथ्याङ्क सङ्कलनको कार्यमा हामी लागिरहेका छौँ खास गरी फोकसभन्दा पनि अहिले निरक्षरको संख्यामा नै महिलाको सङ्ख्या र दलित अथवा पिछडिएको वर्ग मधेसी साक्षर नेपाल कार्यक्रम अन्तर्गत पहिलो वर्ष यी फागुन महिनादेखि जिल्लामा पन्ध्र हजार र आगामी दुई वर्षमा अठाइस अठाइस हजारलाई साक्षर बनाइने भएको छ अहिले साक्षर नेपाल कार्यक्रम नेपालगञ्ज नगरपालिका सहित सात गाविसमा सञ्चालित छ शिक्षाको उज्यालोबाट पछाडि परेका ग्रामीण तहका दलित महिलाहरूलाई यस्ता शिक्षामा धेरैभन्दा धेरै सहभागिता बढाउन सके उनीहरूमा कायम अन्धविश्वास रूढिवादी र पुरानो सोच कम हुन सक्छ श्रोताबिन अहिले भर्खरै यहाँले सुन्नुभयो रिपोर्ट अबको पालोमा जिल्ला शिक्षा कार्यालय बाँकेको संक्षिप्त चिनारी प्रस्तुत गर्दैछौ जिल्ला शिक्षा कार्यालयका मुख्य काम कर्तव्य र सेवा सुविधाका बारेमा प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी रेजिना नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गत हरेक जिल्लामा शिक्षा सम्बन्धी सम्पूर्ण कार्य रेख गर्ने विभाग र कार्यालय जिल्ला शिक्षा कार्यालय हो नेपालको पचहत्तर जिल्लामा जिल्ला शिक्षा कार्यालयहरू छन् जिल्ला शिक्षा कार्यालयले निर्धारित नीति नियमका आधारमा आधारभूत तथा प्राथमिक निम्न माध्यमिक र माध्यमिक शिक्षाको योजना तथा बजेट जिल्ला तहका विद्यालयमा पेश गर्ने शिक्षा मन्त्रालयले बनाएका नीति नियमहरूको आधारमा प्राथमिक र माध्यमिक शिक्षाका कार्यक्रम कार्यान्वयन गर्ने गराउने प्राथमिक निम्न माध्यमिक र माध्यमिक शिक्षा सम्बन्धी रेखदेख अनुगमन एवं मूल्याङ्कन गर्ने र त्यसको प्रगति प्रतिवेदन मन्त्रालय र सम्बन्धित निकायमा पठाउने दात्री संस्थाहरूको सहयोगबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको बजेट खर्च सम्बन्धित निकायबाट गर्ने र गराउने र स्रोत केन्द्रहरूको सञ्चालन व्यवस्थापन गर्ने गर्छ जिल्ला शिक्षा कार्यालयले प्रदान गर्ने सेवा सुविधामा दलित बाल बालिकाहरूका लागि वार्षिक चार सय छात्रवृत्ति कक्षा आठसम्म निशुल्क शिक्षा दलित जेहेन्दार र विपन्न परिवारका बाल बालिकाका लागि उच्च माभिसम्म निशुल्क शिक्षाको व्यवस्था साक्षरता कक्षा अन्तर्गत प्रौढ़ र अनौपचारिक कक्षा सञ्चालन प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन विद्यालय स्थापना सञ्चालन तहवृद्धि राहत तथा पिसिएफ शिक्षक नियुक्ति विद्यालयमा भौतिक पूर्वाधार सहयोग शैक्षिक सहयोग शिक्षकका लागि तालिम गोष्ठी परीक्षा सञ्चालन लगायतका कार्यक्रम र सेवा सुविधा कार्यालयले प्रदान गर्ने गर्छ जिल्ला शिक्षा कार्यालय बाँकेको तथ्याङ्कमा जिल्लामा बाइस दलित बाल अध्ययनरत छन् जिल्लाको कुल पाँच विद्यालयहरू मध्ये सामुदायिक विद्यालय तर्फ प्रावि दुई निम्न त्रिचालिस निम्नमावि उनसत्तर मावि अठसट्ठी रहेका छन् जसमा गुरुकुल प्रावि छवटा मदरसा प्रावि एक सय तेह्रवटा र पाँचवटा निमाबी मदरसा रहेका छन् त्यसै गरी संस्थागत विद्यालयहरूतर्फ प्रावि सन्ताउन्न निमावी छत्तिस र मावि उनपचासवटा रहेका छन् जिल्ला शिक्षा कार्यालय बाँकेको संक्षिप्त चिनारी अब हामी जिल्ला शिक्षा कार्यालयले प्रदान गर्ने छात्रवृत्ति पाठ्य शिक्षक नियुक्ति लगायतका सेवा सुविधा र सञ्चालन हुने कामलाई यस क्षेत्रका दलित महिलाहरूले कसरी लिन्छन् सुनौ उनीहरूको प्रतिक्रिया जस्ताको तस्तै मेरो दलितको आउँछ त त्यो छात्रवृत्ति लगेर अन्त अन्त ठाउँमा लगाइदिन्छन् तर बच्चालाई दलितका बालबालिकाहरूलाई छात्रवृत्ति दिने छैनन् त्यो दलितको पैसा आएको अन्तै लगाएछन् पैसा कम भयो भने त्यसमा लगाइदिन्छन् अरू अन्तै बजेट कम भयो भने त्यसमा लगाइदिन्छन् त्यो दलितको बच्चालाई पैसा अन्तै लगाउन त पाएन दलितका विद्यार्थीहरूले पाउने फेरि भानु निम्न माध्यमिक विद्यालय ओरा दलितका पैसा आएपछि त दलितका बालबच्चाहरूले पाउनु पर्ने अन्तै लगाउन पाउने त होइन फेरि स्कुलबाट केही सुविधा पनि पाएको छैन मेरो त अनिता यहाँ पुराना गाविस हर सा। साल पाए थियो अनि आएको सालमा आए किताब पनि पुरा पाए थिएन किताब कोही दुईवटा कोही तिनवटा कोही एउटै किताब पाउँछ अरू किताबै आउँदैन कुनै के भयो कुनै अध्यक्ष लेखायो कि को लेखायो अध्यादेशले भन्छन् कि बत्तीको पैसा बुझाउनु फिस परीक्षाको पनि तिर्नुहुन्छ अनि त्यो पूजासुजा हुन्छ त्यो पनि तिर्नुपर्छ विद्युतको तहको पनि लिन्छन् पचास साठी रुपियाँ लिन्छन् छोरीले छोराले पाउँछ छोरीले तिन 25 पा पाए थे अभी छोरा चार सौ भेदभाव गो कि बत्ती को पैसा काट्न पर्व छोरी को पैसा लाई सब एकजना नै सब आएको मेरो नाम सीताबीका सीतापुर गाविस दिन त दिन्छ कि दिन्छ पढाएछु अब दिन त दिइरहेको छ साँच्चै त्यति दिन अब दिन र अब अहिले अहिले पनि नाम लेखाउने पैसा फ्रीमा छ दसम्म भन्ने कुरा त आइरहेको नि तर नाम लेखाउने पैसा के के भनेर बाह्र पाँच लगिहाल्छ कि पैसा नौ नौमा पर्सनली हाम्रो भान्जा चाहिँ नौ क्लासको अब नौ सय रुपियाँ ल्यायो छात्रबिति पाएको छैन सीतापुर अब त्यस्तै दलितहरूलाई अझै पनि पढ्न नसकेका बच्चाहरूलाई कि अझै पनि हेरोस् सरकारले हेरोस् अनि त्यो अझै पनि केही राहतहरू दियोस् छात्रवृत्तिहरू दियोस् के पढ्ने दियो दियो चाहना उदाउँदा नसक्नेहरू हुन्छ नि तिनीहरूलाई हेरोस् भन्ने चाहिँ महिलाहरूलाई त अब जिल्ला शिक्षा कार्यालयले अब पछाडि परिएका दलित अनि उत्पीडित जनजातिका बच्चाहरूलाई राम्रोसँग उसले पाएको छात्रवृत्तिअनुसार नै दियोस् र उसले कुनै पनि कुरामा पछि विपक्षी नगरिकन दलित गर्दाले दुवै बच्चाहरूलाई राम्रोसँग पढाओस् भन्ने र जिल्ला शिक्षा कार्यालय पनि त्यो गएर हेरोस् भन्ने श्रोता बिन हामी कार्यक्रमको अन्त्यमा छौँ अबको पालोमा कुराकानी प्रस्तुत गर्छौ जिल्लाका दलित बाल अवस्था तथा भविष्यमा कार्यालयले गर्न सक्ने कामका विषयमा कुराकानी केन्द्रित छ कुराकानीमा हामीसँग जिल्ला शिक्षा अधिकारी धन सिंह धामी हुनुहुन्छ प्रस्तुत छ सहकर्मी टेकेन्द्रले जिल्ला शिक्षा अधिकारी धामीसँग गर्नुभएको कुराकानी हवस् धन्यवाद जिल्ला शिक्षा कार्यालयले दलित महिला र दलित विद्यार्थी केन्द्रित सेवा सुविधा कार्यक्रमहरू का के के छ वास्तवमा हामीले दलित बालबालिकाहरूका लागि थुप्रै प्रयासहरू भएको अवस्था हो जस्तो हामीले छात्रवृत्ति उपलब्ध गराउँछौँ सबै दलित बाल बालिकाहरूको लागि आधारभूत तहमा त्यसै गरी अब दलित क्षेत्रमा पहुँच विस्तारको लागि विद्यालय स्थापना गर्नेदेखि लिएर बाल बा, बाल विकास केन्द्रहरू स्थापना गर्नेदेखि लिएर त्यो सेवाहरू चाहिँ दलित बस्तीहरूमा दलित समुदायमा त्यस्तो भएको लैजाने प्रयासहरू भएका छन् जस्तो जिल्ला शिक्षा अधिकारी जिउँ हामीले कतिपय विद्यालयमा जस्तो यो जुन दलित छात्रवृत्ति छ छा, त्यसमा चार सयमा कुनै विद्यालयमा कतिपय नदिएको कति विद्यालयमा तिन सयसम्म दिएको पाइएको छ यसलाई कसरी लिनुहुन्छ यहाँले हामीले चार सयको छात्र छात्राहरूलाई त्यो छात्रवृत्ति जाने गर्दछ र त्यसलाई वितरण गर्दाखेरि त्यसो भएको भन्ने जानकारी त अहिलेसम्म हामीले पाएका छैनौँ यदि उनीहरूले विद्यालयले त्यो रकम चाहिँ बालबालिकाहरूलाई उपलब्ध नगर गराएको भने हामी कारवाही गर्ने र त्यो रकम चाहिँ उपलब्ध गराउनेतर्फ कारवाही गर्छौँ जिल्ला शिक्षा अधिकारी अर्को के पनि आउँछ भने खास गरेर हरेक वर्ष विद्यालय भर्ना अभियान चलाइन्छ र दलित बालबालिकाहरू विद्यालयको शिक्षामा विद्यालयमा चाहिँ कम पहुँच भएको भन्ने कसरी लिनुहुन्छ यहाँले वर्षमा हाम्रो केही वर्गहरू भनौँ न जस्तो गरिब विपन्न पछाडि परेका पछाडि पारिएका समूहहरू जति छन् ती समूहहरूलाई विद्यालयमा पहुँच भए पनि निरन्तरतामा अलिकति समस्या छ भन्ने कुरो जुन छ त्यो वास्तवमा हाम्रो सन्दर्भमा पनि त्यो वास्तविकता हो जस्तो मलाई लाग्छ किनभने विद्यालय आएका बालबालिकाहरूको निरन्तरता त्यति भएको जस्तो लाग्दैन उनीहरूले विषयमा विद्यालय छोड्ने फेरि विद्यालयमा आउने फेरि छोड्ने त्यस्तो किसिमको कुराहरू रहेको छ र दलित यो दलितका सन्दर्भमा पनि यो कुरा रहेको छ अब यसमा हामीले दलित बालबालिकाहरूको निरन्तरताका लागि हामीले विद्यालयको एउटा वातावरण विद्यालय वातावरण सुधार गर्ने एउटा पाठो छ शिक्षकहरूलाई तालिम दिने या उनीहरूलाई त्यो ढङ्गको व्यवहार गर्ने भन्ने अर्को पाटो छोड्नु विुप्रै कारण हुनसक्छन् जस्तो विद्यालय एउटा कारण हुनसक्छ शिक्षक एउटा कारण हुनसक्छ विद्यार्थी आफै एउटा कारण हुनसक्छ या उसको परिवार एउटा कारण हुनसक्छ एउटा समाज एउटा कारण हुनसक्छ यो मैले किन यति धेरै कारण भनेको भने जस्तो विद्यालयमा बाल बालिकाहरूलाई षित गर्न सक्ने या आकर्षित गरेर विद्यालयमा राख्न सक्ने विद्यालयको पठन पाठनको जुन क्रियाकलापहरू छ त्यो अलिकति बालबालिका मैत्री हुने उनीहरू त्यसमा रमाउने खालको भएन भने बालबालिकाहरू विद्यालयबाट छोड्ने हुन्छ एउटा कारण अनि अर्को कारण चाहिँ अब शिक्षकबाट हुने व्यवहार र शिक्षकले उनीहरूलाई इन्सपायर गर्ने कुराहरू यदि गरेन उनीहरूलाई चाहिँ त्यो वातावरण दिन सकेन भने त्यो पनि कारण हुनसक्छ जस्तो विद्यार्थी आफै पनि पठन सिकाइप्रति अलिकति अभिरुचि भएन त्यहाँ रुचि भएन भने पनि बालबालिकाले त्यो छोड्न सक्ने अवस्था हुनसक्छ र त्यस्तै घर परिवारको समस्याले गर्दाखेरि पनि बालबालिकाहरू विद्यालय छोड्ने अवस्था हुनसक्छ त्यसैले यसमा अरू कारणभन्दा पनि मैले विद्यालयको कारण चाहिँ मुख्य हो जस्तो मलाई लाग्छ किनभने विद्यालयलाई हामीले बालबालिकाहरू रमाउने थलो बनाउन सकेका छैनौँ विद्यालय चाहिँ बालमैत्री बनाउन सकेका छैनौँ त्यसले गर्दाखेरि विद्यालयलाई बालमैत्री बनाउनु पर्दछ र विद्यालय चाहिँ बाल बालिकाहरूलाई बाल बालिकाहरूको आकर्षणको केन्द्र हुनुपर्छ भन्ने भनाइ हो भन्ने हाम्रो उद्देश्य पनि हो जिल्ला शिक्षा अधिकारी त्यस्ता जसले विद्यालय छोड्नुहुन्छ जो विद्यालयको पहुँचमा आउनुहुन्न त्यस्ता दलित होइन महिला बालबालिकाहरूलाई यहाँहरूले विद्यालयमा आउने वातावरण बनाउनका लागि के प्रयास गर्नु भएको छ हामीले विद्यालयलाई बालमैत्री बनाउनुपर्छ भनेर त हामीले हाम्रो फ्रेमवर्क चाहिँ कार्यान्वयनमा छ र हामीले सबै शिक्षकहरूलाई बालमैत्री अवधारणाहरू बालमैत्री फ्रेमवर्कको आधारमा तयारी पनि गर्दैछौँ र हामीले अनुगमन संयन्त्रलाई पनि विद्यालयहरू बालमैत्री छन् छैनन् र बालमैत्री को लागि के गर्नुपर्छ भन्ने खालको प्रयासहरू हामीले गरेका छौँ अर्को कुरो हाम्रो विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सङ्घ र अभिभावकहरूलाई चाहिँ अभिमुखीकरण गर्ने कार्यक्रम पनि रहेको छ उनीहरूलाई अभिभावकको हैसियतले के भूमिका निर्वाह गर्नुपर्छ व्यवस्थापन समितिको सदस्य वा पदाधिकारीको रूपमा रहेको मान्छेको भूमिका के रहन्छ शिक्षक अभिभावक सङ्घको अभि भूमिका के रहन्छ भनेर त्यस्तो खालको चाहिँ अभिमुखीकरण कार्यक्रम चेतनामूलक कार्यक्रमहरू पनि हामीले लगेका छौँ त्यसले गर्दा धेरै कुराहरू जस्तो बिचमा चाहिँ विद्यालय छोड्ने या पढ्ने त्यति रुचि नगर्ने बालबालिकाहरूलाई पनि कसरी चाहिँ विद्यालयतिर आकर्षित गर्ने पहुँच बढाउने भन्ने सन्दर्भमा हामीले कार्यक्रमहरू लगेका छौँ सायद यसले चाहिँ सकारात्मक भूमिका निर्वाह गर्छ जस्तो हामीलाई लागेको छ अर्को जिल्ला शिक्षा कार्यालयले प्रौढ शिक्षा साक्षरता कक्षा व्यवसाय प्राप्ति शिक्षा पनि सञ्चालन गर्दै आएको छ त्योभित्र दलित महिला अथवा पार्थन होइन हामीले अनौपचारिक शिक्षा अन्तर्गत नै साक्षरता अभियान एउटा कार्यक्रम छ त्यस्तै हामीले अन्य कार्यक्रमहरूमा हामीले साक्षर कार्यक्रमहरू सञ्चालन गर्छौँ त्यस्तै हामीले यो गृ विद्यालयहरू प्राथमिक अनौपचारिक प्राथमिक विद्यालयहरू अनौपचारिक निम्न माध्यमिक विद्यालयहरू सञ्चालन गरेका छौँ यो सन्दर्भमा हामीले त्यस्तो एरियामा त्यस्तो क्षेत्रमा जहाँ चाहिँ अलिकति हाम्रो नियमित रूपमा सञ्चालन भएका विद्यालयहरूमा पठन पाठन गर्न नसक्ने समुदायका लागि लक्षित गरिएका कार्यक्रमहरू भएको हुनाले सबै समुदायहरू जस्तो दलित समुदायका सबै महिलाहरू बालबालिकाहरू सबै यसभित्र समेटिन्छन् यो उनीहरूलाई लक्षित गरेर नै कार्यक्रम अगाडि बढ्ने हुन्छन् र हामीले अहिलेको लक्ष्य भनेको त्यस्तो मार्जिनलाइज सीमा वर्गका लागि अलिकति डिसएडभान्टेज ग्रुपका लागि कार्यक्रमहरू भएको हुनाले ती कार्यक्रमहरूभित्र उनीहरू समेटिन्छन् अर्को जिल्ला शिक्षाधिकारी एक विद्यालय एक, एक, एक, एक दलित शिक्षकको कुरा अहिले दलित समुदायले देशव्यापी रूपमा उठाइरहेको कुरा हो बाँकी जिल्लामा कसरी लिनुभएको छ यो हामीले अब अहिले एक विद्यालय एक दलित भन्ने सन्दर्भ जुन यहाँले उठाउनु भएको छ वास्तवमा अब आरक्षणको कुराहरू पनि आएको छ जस्तो शिक्षक सेवा आयोगले आरक्षणमा पनि विज्ञापन निकालेको यहाँलाई थाहा पनि छ र यदि विद्यालयमा हामीले प्रायोरिटीको रूपमा प्राथमिकता कसलाई दिने भनेर हामीले अनुमति दिँदाखेरि त्यो प्राथमिकता हामीले तोक्छौँ जस्तो महिला दलित पिछडिएको विपन्न वर्गकोलाई प्राथमिकता दिने भन्ने कुराहरू हामी गर्छौँ र हामीले यसलाई चाहिँ कम्पलसरी हुनैपर्छ भन्ने किसिमको कुरो गर्नका लागि ऐनमै व्यवस्था हुनु जरुरी छ किनभने जस्तो एउटा विद्यालयमा एउटा महिला दरबन्दी रिक्त हुने बित्तिकै महिला हुनुपर्छ भनेर जसरी व्यवस्था गरिएको छ त्यो व्यवस्था गर्न सकियो भने सायद यो अभियानले पनि एउटा निश्चित रूपमा कार्यान्वयनमा आउँछ जस्तो मलाई लाग्छ अनि अर्को राहत शिक्षक छनौट विद्यालय व्यवस्थापन समितिमा जस्तो दलित महिला भनेर प्राथमिकता दिएको अवस्था छ कि छैन एकदमै वास्तवमा दलित महिलाहरूलाई या दलित वर्गलाई प्राथमिकता राख्नुपर्छ भन्ने त हाम्रो समग्र नीतिमै छ हामीले विद्यालय खोल्दाखेरि यदि त्यस्तो समुदाय हो भने त्यहाँ चाहिँ कोटा नभए पनि विद्यालय दिनुपर्ने जस्तै बाल विकास खोल्नुपर्ने अवस्था हो भने त्यस्ता समुदायमा बाल विकास सञ्चालन गर्ने भन्ने खालका कुराहरू छन् त्यस्तै उनीहरूलाई चाहिँ विद्यालय व्यवस्थापन समितिमा शिक्षक नियुक्तिमा पनि उनीहरूले प्राथमिकतामा चाहिँ राख्नुपर्छ भनेर भन्ने गरिएको छ तापनि ता यो व्यावहारिक रूपमा अझै यसले मूर्त रूप लिन सकेको अवस्था छैन जस्तो लाग्छ मलाई व्यवस्थापन समितिक होइन हामीले चाहिँ अब यहाँबाट जस्तै अनुमति हामीले पठाउँछौँ होइन जिल्ला शिक्षक कार्यालयबाट अनुमति जान्छ त्यो अनुमति जाने क्रममा हामीले अनुमति पत्रमै लेखेका हुन्छौँ यसरी चाहिँ छनौट गर्दा प्रक्रिया यसरी गर्ने र यी प्रक्रिया पुरा गरिसकेपछि शिक्षक नियुक्ति गर्ने भन्ने खालको चाहिँ हामीले निर्देशन लेख्छौँ र त्यो निर्देशनमा एउटा बुधा के हुन्छ भने महिला दलित र विपन्न वर्गलाई चाहिँ प्राथमिकतामा राख्ने भनेर रा हामीले उल्लेख गरेका हुन्छौँ तर कतिपय ठाउँमा त्यो चाहिँ अब जस्तो महिला या दलित या त्यो विपन्न वर्गले पाउन सकेको अवस्था चाहिँ छैन किनभने त्यसले कानुनी रूपमा जस्तो एउटा विद्यालयमा एउटा दलित हुनुपर्छ नभनु जेल सायद चाहिँ त्यति व्यवहारिक रूपमा चाहिँ नगा हुन्छ होला जस्तो लाग्छ मलाई तर यसका लागि हामी प्रयासरत चाहिँ छौँ चाह। हामीले निर्देशनहरू पठाउँछौँ हामीले चाह। उनीहरूलाई चाहिँ जस्तो विद्यालय व्यवस्थापन समितिलाई पनि छनौट गर्दाखेरि यसरी जानुपर्छ भन्ने खालको कुरोहरू गरिए तापनि कतिपय अवस्थामा त्यो हुन नसकेको अवस्था छ अन्त्यमा दलित महिलाको प्राथमिक माध्यमिक र निमाविको यो शिक्षाको अवस्था छ त्यसलाई सुधार्नका लागि यहाँहरूको पहल प्रयास के भइरहेको छ र के हुन्छ भोलिका दिनमा हामीले अब दलित महिलाहरूलाई या दलित वर्गलाई उत्थान गर्नका लागि हामीले मात्रै होइन सबै लागि अवस्था कि छ किनभने सबै ठाउँबाट प्रायोरिटीमा पार्ने प्राथमिकतामा पार्ने इन्क्लुजिभ रूपमा जाने कमसेकम उनीहरूलाई चाहिँ व्यवस्थापनमा राखने व्यवस्थापनमा राख्न सकियो भने उनीहरूले चाहिँ अरू दलितहरूलाई पनि सपोर्ट हुन्छ सहयोग हुन्छ भन्ने खालको कुरा छँदैछ त्यस्तै किसिमले शिक्षक नियुक्ति गर्दाखेरि पनि दलित वर्गलाई चाहिँ प्राथमिकता राख्ने भन्ने कुरो छँदैछ अर्को कुरो अब सरकारले पनि तपाईँको छात्रवृत्तिदेखि लिएर अन्य यो चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको अवस्था छ र त्यस्तै तपाईँको अनौपचारिक शिक्षातर्फका कार्यक्रमहरूमा पनि हामीले अधिकांश त दलित बस्तीहरूमा दलित महिलाहरू भएको ठाउँमा त्यो कार्यक्रमहरू लगेको अवस्था छ र भोलिका दिनमा पनि हामीले गर्ने कार्यक्रमहरूमा पक्कै पनि दलित महिला विपन्न वर्ग र सीमान्तकृत वर्गलाई गर लक्षित गरेर कार्यक्रमहरू अगाडि बढ्ने कुरामा हामी विश्वस्त छौँ र हामी त्यसरी नै त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने सोचका सा साथ अगाडि बढेका छौँ हुन्छ यहाँलाई कुराकानी र जानकारीका लागि धन्यवाद हवस् धन्यवाद मलाई यो अवसर दिनुभएकोमा इन विविध सामग्री संगे आज का रेडियो कार्यक्रम हमो सरोकार को समय सकने लगे एंजेल कार्यक्रम सुनेर सहयोग में यहां विशेष धन्यवाद आज को कारावर हमी संप्रेषण कर नभूल्होला संपर्क का हमो ठेगा रेडियो कार्यक्रम हमो सरोकार रेडियो कृष्णसार एफएम चौरानब्बे मेगाहर्स नेपालगंज अथवा रेडियो प्रतिबोध एफएम एक सय दुई थोप्लो कोहलपुर तपाईँ दलित महिला सङ्घ फेडो जिल्ला शाखा कार्यालय नेपालगञ्ज तेह्र भेरी प्राविधिक जाने बाटो सम्पर्क फोन नम्बर शून्य एक्कासी पाँच एक्काइस चार सय बत्तिसमा पनि प्रतिक्रिया र सुझाव दिन सक्नुहुन्छ हौस त साथ हमी नया अंक नया विषय वस्तु र जानकारीमूलकमग्री का उपस्थित होने आज को सहकर्मी साथी रेजिना परियार टेकेन्द्र बस्यल आँदो सात समक्रम का विदा मग्सूं रेडियो सुंद